माध्यम थाइल्याण्डमा धेरै गर्मी छ बाटाहरू धेरै व्यस्त छन् बाटामा हिँडेका प्रत्येक व्यक्ति खुशी देख्छु मात्र म मा बाहेक मलाई क्यान्सर रोग नलागेको होस् भन्ने सोचिरहेको छु यो शहरमा एउटा दुखी व्यक्ति म मात्रै मा हु भगवान क्यान्सर नदेखियोस् भनेर क्यान्सर टेस्ट गर्ने कोठातिर लागे मुटुको धडकन बढाउँदै सी कन्सटेण्ट युएसजी एब्डोमेन सीए इन्डिकेटर्स जचाउन दिए केही समय वेट गरेर बसे रिपोर्ट आयो डाक्टर कहाँ रिपोर्ट देखाउन गए डाक्टरले भन्नुभयो तपाईँलाई एपेण्डिक्सको क्यान्सर छ यो फोर्थ स्टेजमा छ क्युरेबल हुन्न टेस्ट ट्राई फ्रम केमोथेरापी फर फिक्स मन्थ यी हराफोन एकजना डाक्टरका डा चित्त वाग्लेका हराफोन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 अभिव्यक्तिको अर्को माध्यम उद्गार, आजको उद्घारलाई अलिकति पृथक किसिमको उद्घार बनाउँदैछौ आज उद्गारको उद्गार हातमा परेको छ एउटा नवीनतम कृति डाक्टर चित्रको डायरी र संस्मरण प्रकाशन यही किताबका बारेमा कुरा गर्नका लागि हामीसित हुनुहुन्छ डा चित्र प्रसाद जीवन सगिनी पूजा पराजुली वाग्ले र सम्पादक कुशल सम्पादक पारस नेपाल दुवैजना रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ दुवैजनालाई एकैचोटि स्वागत गरे अहिले धन्यवाद डक्टर चित्र कार्यक्रम उद्गारको हातमा छ डाक्टर चित्र प्रसाद वागले नेपालभरिका सबै शुभेच्छुकहरूले चिनेको एउटा परिचित शुभ नाम हो र उहाँकै सम्झनामा यहाँहरूले किताब प्रकाशित गर्नु भएको छ डायरी संस्करणको रूपमा डर चित्र भनेर प्रकाशित भएको छ तीन पेजमा विस्तारित छ यो पुस्तक फिनिस बुक्सले यसलाई बजारमा ल्याएको छ डाक्टर वागलेका बारेमा धेरै श्रोताहरूलाई थाहा छ जतिखेर डाक्टर चितप्रसाद वागले बिरामी पर्नुभयो ती सबै समाचारहरू धेरै हाम्रा रेडियो नेपालका पाठकहरूले पनि त्यो समाचारहरू पढ्नु भएको हुन सक्छ एउटा डाक्टरको विचित्र कथा चाहिँ यो किताबमा छ यो किताब, किताब निकाल्ने सोचको बारेमा पारस नेपालजीले पनि आफ्ना अभिमतहरू राख्नुहुनेछ यो रा यो कृति निस्कनुको पछाडि पत्रकार र लेखक देवेन्द्र भट्टराईको पनि आफ्नै भूमिका छ भन्ने मैले ठानेको छु पार्खाजीतिर फर्केँ मैले सुरुमै साह्रै राम्रो सम्पादन गर्नुभएको छ नि यो पुस्तकको त्यस्तो त म के जान्दछु होला र त्यो सामग्री नै त्यस्तो थियो होला हजुर अनि अर्को चाहिँ मैले यसलाई कुन रूपमा लिएँ भने जस्तो व्याकरण हुँदैन व्यवस्थापन मात्रै गर्न सकिन्छ एउटा व्यवस्थापनमा आफ्नो प्रयासबाट हुन सक्ने गरेको छु अनि पूजाजी यो किताब यहाँले नलेखेको भए यो किताबै अपुरो हुने रहेछ मैले परासजीको आलेख पनि पढिसकेको छु डाक्टर चित्रलाई भेटेदेखि र अन्तिम क्षणसम्मका कुराहरू यहाँले लेख्नु भएको छ इमानदारीपूर्वक लेख्नु भएको छ एकदम मान्छेलाई दुख परेपछि यसरी पढ्दो रहेछ है त सित यहाँहरूको चिन्जान हुँदाखेरि उहाँ डक्टर भइसक्नु भएको थियो डक्टर भएपछि चिन्जान भएको हजुर कति सालको कुरा हो चौवन्न पचपन्न सालतिर हुनुपर्छ देवेन्द्रजी पनि यहाँ भइदिएको भए अझ सहिलो हुन्थ्यो कुराकानी गर्न है देवेन्द्रजी दिल्लीतिरै हुनुहुन्छ पारसजीको भूमिका अहम छ र यो किताबलाई आकार दिनमा यसो यसो गर्नुपर्छ भनेर पूजाजीलाई भनेका कुराहरू मैले पढिसकेको छु कति समय लाग्यो यो सम्पादन गर्न फर्स्ट टाइम उहाँ दुई हजार सत्तरी साल भदौमा उहाँहरू जहाँ उपचार गराउँदै हुन्थ्यो दिल्लीमा राजीव गान्धी क्यान्सर अस्पतालले चौध महिनापछि उहाँ सत्तरी साल भदौमा फर्कायो यता काठमाडौँतिर आउनुभयो उहाँहरू अनि क्लिनिकल ट्रायलको लागि अमेरिका वा क्यानाडा जानुपर्ने भन्ने उसको सिफारिस पनि तर त्यो सम्भव थिएन करोडौँ रुपियाँ खर्च हुँदै थियो लगभग एक करोड़ जति पहिला नै खर्च भइसकेको थियो अनि घरभर बेचेर परिवारलाई सड़कमा ल्याएर मेरो उपचार गराउन भन्नेमा चाहिँ उहाँ फेरि अडान दिनुभएको थियो क्या डाक्टर चित्रले अनि भदौमा आएपछि त्यो देवेन्द्रजीले लिएर जानुभयो उहाँको चाहिँ त्यो आफूले के के डायरीहरू लेख्ने अनि जस्तो हामीले किन गरीबको सेवा गर्नुपर्छ परिवारलाई कसरी हेर्नुपर्छ आफ्नो समाजलाई देशलाई कसरी हेर्नुपर्छ आफ्नो सेवालाई कसरी सेवाभावको हिसाबले लिनुपर्छ आफ्नो कामलाई जागिरलाई भन्ने कुरा म चाहिँ एकदम एकदमै एक कन्सियस मान्छे एकदम सचेत मान्छे हुँदो रहेछ डायरीमा त्यही कुरा लेख्नु भएको थियो अनि उहाँको जति डायरी उहाँले जे लेख्नु भएको छ त्यो चाहिँ एनी हाल आउनै पर्छ भन्ने उहाँको चाहिँ चाहना एकदम ठूलो अठुटो छ चाहना रह अनि त्यो थाहा पाएपछि उहाँको चाहना त राम्रो तर त्यो अब बजारमै ल्याउनको लागि त फेरि अलिकति चाहियो नि चाहियो अलिक ठुलो चाहियो भन्ने खालको कुरा भयो अनि त्यो हुँदाखेरि अब भेटेर यसो यो यो गर्नु सकिन्थ्यो कि भन्ने अब यो नगरेको हुँदैन भन्ने कुरा त गरिएन यसो गर्नु पा हुन्थ्यो कि भन्ने कुरा भयो अनि पछि मैले सके अलि अलि अलि थप्दै जानु बिचरा मर्फिनी खाँदै मर्फिनी क्यान्सरको पीड़ा भगाउने अन्तिम अस्त्रहरू छ त्यो चाहिँ थाहा भयो मलाई मर पनि खाँदै लेख्नुहुँदो रहेछ जति सकेको भाउजू चाहिँ अनि नलेख्दै पनि हुन्थ्यो नलेखे पनि हुन्थ्यो किताबै दुख भए भयो नि त मान्छे पारस यहाँ आएर यसले के लाइदियो सनक लगाइदियो जस्तो भयो नि त मेरो थाहा थिएन मलाई थाहा अनि पछि त त्यसको दुई महिना पछि बितिहाल्नु भयो बितेपछि उहाँहरूको अब काम काज क्रियाको लागि उता जानुभयो रूपन्देही जानुभयो भाउजू आउँदाखेरि पुष्मा फेरि भाउजूले फोन गर्नु मलाई भाबु यति लेख्नु भएको छ मेरो पतिले यहाँबाट चित्रले यसलाई के गर्नु सकिन्छ कि भन्ने कुरा पो म गएको त्यतिकै किताब निकाल्नु त त्यो उयो निकाल्ने जस्तो मात्रै हुन्थ्यो कि खासमा मेरो अब मेरो सोचाइ नै ठुलो भयो होला जस्तो लाग्छ कि मलाई चाहिँ किनभने यस्तो मान्छेलाई सबैले चिन्नु पर्यो नि त होइन हामीले अब सानो पुस्तिका अनि डायरी निकाल्ने अनि मान्छेलाई यो यस्तो भन्दा बुझाउँदै बुझाउँदै हिँड्नु भन्दा एउटा केही सामग्री त्यसरी आएर मान्छेले आफै जज गर्न सक्यो भने राम्रो हुन्छ कि भनेर चाहिँ अनि बाबुसँग सल्लाह यसो गर्न पान्थ्यो कि भनेर उहाँले पनि हार्ट गर्नुभयो लेख्नुभयो त्यसपछि फेरि अब अरू दुई चारजना उहाँलाई चिनेका डाक्टर चित्रलाई मजाले चिनेका पत्रकारहरू डाक्टरहरू समाजसेवीहरू तिनीहरूबाट पनि लेखाइयो त्यसकारण इस, यसरी कम्प्लिट गरियो यो किताब चाहिँ डाक्टर चित्र एकदम इमान्दार हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ यो किताब नपढ्दा पनि हामीले चिनेका हौ उहाँ डाक्टर भइसकेपछि पहिलो पोस्टिङ उहाँको पोखरा पठाइएको थियो उहाँलाई होइन पोखरा छोडेर अर्का खाँची पुग्नुभयो अर्घाखाँचीमा गएर उहाँले गर्नुभएको सत्कर्म पनि त्यतिखेरै आइसकेका थियो होइन mm. एउटा शौचालय जस्तो अस्पताललाई चौविसै घण्टा चल्न सक्ने बनाउनु भएको डाक्टर चित्रले mm. त्यो अर्घाखाँचीका आम मान्छेको अगाडि त्यो दृश्य त्यतिखेरै झलझली आइसकेको हो mm. र अहिले चाहिँ यस्ता नक्कली डक्टरहरूको हुने खाने बाबुआमाहरूले आडमा सकी mm. नसकी छोराछोरीलाई डक्टर बनाएर नक्कली डाक्टर बनाउने जमानामा डाक्टर चित्र वाग्ले जस्ता डक्टर पनि थिए भन्ने न्त प्रस त्यही नै हो जस्तो मेहनतले भएका छन् जस्तो अथा धन परिवारमा थियो र उहाँले पढ्नु भएको थियो भन्दाखेरि बरु उहाँले जे गर्नु त्यो गर्न सौथ्यो किन पैसा छँदैछ कमाइरहेको भन्नु तर आफै दाएर छात्रवृत्तिको लागि लडेर भेटेर पास भएर योग्यता आफ्नो आफूलाई प्रमाणित गरेर उहाँले छात्रवृत्ति पाएर पढेको मान्छे त उहाँले परिवारको लागि त मेरो विचारमा सहरमै बस्नु नि त हामी जस्तो मलाई क्लिनिक उहाँलाई के नै स्वास्थ्य मन्त्रालयले पोखराको नियुक्ति दिँदाखेरि मलाई किन पोखरामा दिनुहुन्छ मलाई पठाइदिनुहोस् भन्नु गाडी नपुग्ने ठाउँमा पठाउनु भन्नुभयो उहाँले अनि मान्छेहरू चकित परे अरे किन पोखरामा बस्छन् भन्दाखेरि होइन पोखरामा त अरू मान्छे अरू डाक्टर बसिहाल्छ नि अरू जहाँ जति पनि पाए बस्न रुचाउँछन् जान सक्छन् काठमाडौँ पोखरामा मलाई दुर्गम ठाउँ दिनु भन्दाखेरि अनि अर्घखाँची भन्दा अन्त पाइएनछ त्यतिखेर अनि अर्घखाँची गएर बाह्र वर्ष बस्नुभयो त्यस्तो मान्छे पाउनै गाह्रो हुन्छ अनि अर्को खाँची सँगै भन्नाले पहिला उहाँ जानुभयो होइन अनि त्यो बिहान चढेको मान्छे राति सात बजे बल्ल नाजी ना। गाडीमा पनि कस्तो अरे पनि न झ्याल छ न ढोका छ त्यस्तो अनि गाडीबाट झरेर जोर गाडी नै ठेल्नु पर्ने बिच बिचमा कोदालोले खन्न पर्ने अब त अहिले त राम्रो गर्छ होइन त्यति बेला त्यस्तो खन्दै खन्दै धकल्दै जानुपर्ने कि अनि राति नौ सात बजे बल्ल पुगे भनेर फोन गर्नुभएको थियो अनि पछि फेरि एक महिना गुल्मी आउनुभयो काछ आउनुभयो त्यताबाट आएर अनि बल्ल हामी सँगै जाँदाखेरि यता एउटा बाबु थियो त्यही सुस्थ थियो होइन अनि यता त्यो बाटो चाहिँ डराउँछ बुढी डराउँछ भनेर अलि तेर्सो तेर्सो यो बाटो राम्रो छ भनेर रा। सजिलो बाटो भनेर यो पोखरा थोक हुँदै लैजानु भयो त्यति बेला अलि टाइम पनि ला बाटो त उस्तै उस्तै थियो अनि त्यसरी गएको जाँदाखेरि त्यहाँ हस्पिटलमा पुग्दा त्यतिखेरको अस्पताल कस्तो अस्पताल सुरुमा गएँ लाइन थिएन त्यहाँ त्यति बेला बत्ती थिएन त्यो बेला अब लोड सेडिङ थियो कि के थियो अनि उसले टर्च लाइट बालेर क्वाटरमा जाँदाखेरि सबभन्दा मलाई मन परेको त्यहाँ फुल के अगाडि जम्मा फुल फुलिएको फुल क्या क्वाटर अगाडि मन परेको थियो अनि त्यहाँ गएर अनि फोन गर्न आयो अनि राउन्ड गर्न जाँदाखेरि हस्पिटल त अब थिएन लथालिङ्गे जस्तै थियो होइन त्यस अनि जम्मा चारजना बिरामी थिए कि मैले गने जम्मा चारजना बिरामी अनि त्यो गरेर त्यस्तरी हामी गरेको छ तर डिटेलमा लेखेको छु किताबमा मैले किताब त पढ्नै पर्छ अहिले आधा घण्टाको बसाइमा सबै कुराहरू भनेर सकिँदैन सकिँदैन यो के किताबमा चाहिँ मैले आफ्नो पाठ चाहिँ एउटा नछोडिकन डिटेलमै लेखेको छु क्या फिलिङ आउँछ पढ्नेलाई पनि भन्ने हिसाबले त्यस्तो डाक्टर वागले यहीँ काठमाडौँमा बसेर पनि त जाहिर खान सक्नुहुन्थ्यो सरकारी अस्पतालमा जाहिर खाएर बाहिर चार पाँचवटा क्लिनिक धाउनेहरू हतारिएका डाक्टरहरू पनि त छ्याप छ्याप्ती छन् नि काठमाडौँमा तर डाक्टर वागले अर्का खाँची गरेर पनि सानो क्लिनिक खोलेर पचास रुपियाँ चाहिँ शुल्क लिनुहुँदो रहेछ त्यो पचास रुपियाँ पनि कोही चाहिँ तिर्नै नसक्ने हुन्छन् भने उनीहरूलाई औषधि किनिदिनु उनीहरू चाहिँ त्यही पैसा आठ दस हजार त आफ्नो पर्समा जहिले पनि नटुटाउनु के कति बेला कसलाई पर्छ दिइहाल्नुलाई त्यसरी त्यो यस्ता पनि डक्टर थिए है नेपाल दुई चार हजार भने ए यति हुन्छ मलाई भन्ने अनि आठ दस हजार पर्स चाहिँ भरी हुनै पर्ने कि कुन बेला कति आवश्यक पर्छ दिएर पठाउनु पर्छ ऊ गर्नु पर्छ चाहिन्छ पर्स चाहिँ खाली गरेर राख्नुहुन्न भन्ने अनि पैसा चाहिँ भरिराख्ने कि त्यस्तो बानी अनि डक्टर साहबले डायरी पहिलेदेखि नै लेख्नुहुन्थ्यो डायरी कसरी लेख्नु भने अब पहिला त अब व्यस्त होइन बिग्राम जात्ने उ गर्ने डायरी लेख्ने भन्ने ऊ जब रोग लागेर हामी सबै त्यो भयो अनि दिल्ली गइयो नि अनि त्यो बेलामा चाहिँ साथीभाइहरू भेन्ड आउने अनि यतै डाक्टर एसपीहरू हुनुहुन्थ्यो अनि डाक्टर साहब यो लेख्नुपर्छ अब हजुरले एउटा त्यो किताब निकाल्नुपर्छ लेख्नुपर्छ डाक्टर साहब भनेपछि अनि त्यसरी भन्नु अनि अनि उहाँ र म गएर डायरी किनेर लिएर आएको होइन अनि लेख्न बस्नु नि थियो अनि मलाई फेरि त्यति चित्त नबुझ्ने क्या किनभने म मर्दैछु भनेर मात्र लेख्ने अब मलाई त उहाँ बचाउन थियो होइन कति अब गरेर कसरी हुन्छ बचाउने जो भन्ने लाग्ने उहाँले चाहिँ उही मर्दैछु यो गर्दैछु भनेर लेखिन्छ जस्तो लाग्ने क्या अनि त्यसपछि त्यही लेख्दै लेख्दै जानुभयो अनि देवेन्द्रजी पनि आउनुहुन्थ्यो भिजिटमा त्यो छोरीहरूलाई चिठी यताउति अब न्युज त्यो उसहरूमा पनि हाल्नु अनि त्यो बेला फेरि मैले हेर्दिन थियो कि यो न्युज स्युज यताउति सबैले डाक्टर मर्दैछ भनेर लेखेका होला भनेका होला नि जस्तो लाग्ने क्या मैले केही पनि हेर्दिन त्यसरी गर्नु भयो होइन पछि फर्केर आइयो अनि किताब चाहिँ उहीँ भन्नुहुन्थ्यो किताब चाहिँ साथी हुनुहुन्छ एकजना उहाँलाई सम्पादन गराउने यताउति भन्नुहुन्थ्यो अनि आएपछि उहाँले लिएर आउनु भयो होइन त्यो दिन त आएर हेर्नु भयो जानु भयो खासै त्यति धेरै ऊ पनि भएन यो यो गर्नु बुदा गराइदिनु भयो होइन अनि त्यसपछि उहाँलाई चाहिँ अब बन्दैन कि भन्ने भएछ कि अब त्यसपछि प्रेसर पऱ्यो नि त अब यो अझ थप्न पर्ने भयो भनेर अनि त्यो मर्फिन खाएर अनि थप्न थाल्नुहुन्थ्यो कि अनि सोध्थे कसैले अनि यो किताब कहिले निस्किन्छ भनेर पनि सोध्थे होइन पछि यिनले निकाल्छन् भनेर मलाई बताउनु थियो क्या अनि तिमीले चाहिँ एनी हाउ यो किताब निकाल्नै पर्छ भन्नुहुन्थ्यो क्या हो त्यही त अनि त्यही भन्नुहुन्थ्यो जहिले पनि त्यो तिमी हेर यहाँ छ नि यो छ काग यो यताउति छ कुनै कुनै यस्तोमा नि लेख्नुहुन्थ्यो कि यो यहाँ छ तिमीले चाहिँ एनी हाउ निकाल्नुपर्छ भनेर भन्नुभयो अनि त्यसपछि उहाँ जब लास्ट आवरमा पनि त्यो ग्रान्डीमा yeah. उहाँ त अब त्यति बेला त एकदम म लेखेको छु यस्तै कन्डिसन त uh -huh. त्यो त्यो कन्डिसनमा पनि ल्याउँ त यसो मलाई यसो भनेर बोलाउँ नि uh -huh. त डायरी ल्याउँ त कलम ल्याउँ त म टिपिहाल्छु भन्ने क्या त्यो हरेक पललाई त्यो डायरीमा उतार्न खोज्नुहुन्थ्यो कि uh -huh. ते? अनि त्यस्तो भयो अनि मैले चाहिँ दिँदिन थिएँ अब त्यस्तो बेलामा कहाँ दिनु होइन अनि उहाँलाई होस् जस्तै थिएन अनि त्यसपछि त्यो त्यतिकै गएर डायरी ऊ भयो होइन अनि पछि डेथ भयो म उता गएँ गएर आएर अनि त्यसरी बल्ल कुराहरू गरेर चल्न थाल्यो कि अब यो किताब निकाल्न पर किताब कहाँ छ के छ भने अलिकति प्रेसर जस्तो पनि आ पाठकहरूबाट सबै सुन्ताबाट होइन अनि त्यसपछि उहाँको चाहिँ उहाँले चाहिँ पारस देवेन्द्र भनेर राख्नु रहेछ कि उहाँको नाम खोज्नु पर्यो राख्नुभएको रहेछ उहाँले सेभ गर्नु रहेछ पारस देवेन्द्र भनेर देवेन्द्र पारस कि पारस देवेन्द्र भनेर त्यस्तरी लेख्नु रहेछ गर्नुभयो रहेछ अनि त्यसपछि कन्ट्याक्ट खोज्नु पर्यो अनि त्यही भनेर हेरेँ मैले अनि हेरेर उहाँलाई बोलाएँ त्यो बेला चाहिँ को एकजना लिएर आउनुभएको थियो पछि भयो अनि त्यसपछि यसो हेर्नु भयो अनि कहाँ भाउजू यसको त किताबै हुन्न भन्नुहुन्छ र कन्टेन्ट थोरै छ होइन यसको त कहाँ हुन्छ र हुँदै हुन्न नि भन्नुभयो अनि त्यसपछि अब के गर्ने त अब उहाँले चाहिँ मलाई बारम्बार भन्नु थियो तैँले जसरी भने तिमीले चाहिँ जसरी भने यसको निकाल्नुपर्छ भन्नु थियो होइन उहाँको एउटा ठुलो इच्छा थियो होइन यो अनि उहाँले त्यसो भनिदिनु अनि फेरि के गर्ने त भने त्यतिकै भयो अनि उहाँले चाहिँ यसो लेख्नुहोस् न भन्ने कुरा पनि भयो बुवाले पनि अब लेख भन्नुभयो फेरि पहिला चाहिँ के हो भने अलिअलि लेख्थेँ कि मैले पहिला पहिला विमोचनमा अलिअलि लेख्थेँ मैले कविता नै यो स्मृतिहरू यस्तै यस्तै लेख्थेँ कि मैले स्मृतिका पानाबाट अनि जोक्सहरू यताउति लेख्थेँ त्यो बेलामा कति पचास एकाउन्न सालतिर डबको सोख लेख्ने सोखको लेख्ने कहिले काहीँ डायरी लेख्न त लेख्नुहुन्थ्यो होइन लेख्ने हो, तर त्यसरी लेख्ने टाइमै भएन कि उहाँलाई बिरामी होइन बाह्र बजे पनि हस्पिटलमै त्यो बसेर लेख्ने टाइमै भएन पूजान्थ्यो पत्र मित्र भन्दै आउँथे अलि अलिअलि लेख्थे अनि कहिले काहीँ डायरीहरू पनि एमा माओवादीलाई चिठी छ नि त्यो पनि यस्तो लेख्न चाहिँ त्यस्तो ठ्याक्कै नलेख्ने होइन लेख्थेँ पछि चाहिँ बिहा भयो छोडेँ अनि गा उता अर्घा खाँची बस्यो अनि लेख्ने उ गर्ने भन्ने चाहिँ त्यतिकै भयो त्यही डायरीमा लेख्ने उ गर्ने अनि पढ्थेँ सबैले होइन राम्रो मनपर्छ लेखेको भन्थे तर मैले चाहिँ अब लेख्ने लेख्छु नै भन्ने त भएन तर यो के भने यो घटना यो उहाँसँग सुरुमा भेटेको होइन पहिलो भेटदेखि लिएर त्यो अब लास्ट त्यो जलाएको होइन त्यो रिल घुमिथे क्या अनि कति कुराहरू कस्तो हुन्थ्यो नि त्यो व्यक्त गर्न नसकेका हुन्छ नियर गर्न नसकेका यो आकारमा निकाल्नुपर्छ भन्ने सोच चाहिँ पाराजीले दिनुभयो र एउटा पूजाजीलाई गृह कार्य नै दिनुभएछ नि त त्यो गृह कार्य चाहिँ इमानदारीपूर्वक पुरा गर्नुभएको छ नि त यहाँले केही हरफ सुनौ न राति सुतेको बेला उहाँले बोलाउनु भयो यसु मैले हजुर भने अब तिमी के गर्छौ मैले त उहाँको प्रश्नै बुझिनँ उल्टै सोधेँ के गर्ने र मलाई अब सन्च हुँदैन तिमी यी केटाकेटी लिएर एक कसरी एक्लै जीवन बिताउँछौ यो लाटो छोरोलाई कसरी सम्हाल्छौ छो? उहाँ भकानी थाल्नु भयो मैले उहाँलाई यसरी रोएको आजसम्म देखेकी थिएन मुटु नै उडिएर आयो उहाँलाई नरु्नुहोस् न भन्दै आफू झन बेसरी रुन थाले उहाँ सुख सुख गर्दै भन्दै हुनु थियो मलाई क्यान्सर भयो यसो अब म बाँच्दिन भगवानले म मा माथि ठुलो अन्याय गरे मैले कसको के बिगारेको थिएँ र एउटा सानो परिवार लिएर खुसी साथ बसेको बेलामा मेरो टाउकामा बञ्चरा आन्यो भगवानले यसो अब तिमी स्ट्रङ हुन पर्छ आफ्नो लागि बच्चाहरूको लागि अब सबै जिम्मेवारी तिमी माथि आउँदैछ अब तिमीले साहसी मैला बनेर देखाउनु छ म बोलिरहनु भएको थियो मेरो दिमागमा नौ रेक्टर स्केलको भूकम्प गइरहेको थियो म अर्ध मुचित भएछु रात कसरी त्यो थाहा था पाइन भुलपल्ट उठेर जसो खाना बनाए भाग बसे जस्तो गरेर उहाँ उठिहाल्नु भयो उहाँ अनि वीर अस्पताल जान्छु भन्नुभयो मैले रातिको घटना अलिअलि गर्दै आमालाई भने आमा, आमा लोनु बचाउनु पर्यो यो कुरा तपाईँहरूले थाहा पाउनुभयो भनेर ज्वाइँलाई था नहोस् है आमा रुन थालिहाल्नुभयो उहाँले बुवालाई सुनाउनु भयो मेरा श्रीमान जुत्तामा पालिस लगाउँदै हुनुहुन्थ्यो आमाले भन्नुभयो ज्वाइ यसोतालाई पनि लैजानुस् साथी उहाँले मतिर पुलुक्क हेरेर भन्नुभयो बिचारी उसलाई के थाहा छ र अनि ब्याग बोकेर एक्लै हिँड्नु भयो उहाँ हिँडेपछि म बिस्तारामा डङडङमा पल्टिएँ बीच बिचमा तर्सिँदै फेरि निधाउँदै रहेछु फोन बज्यो उहाँले गर्नुभएको रहेछ थाइल्याण्डबाट ल्याएको एउटा रिपोर्ट छुटेको रहेछ मैले त्यो लिएर जानुपर्ने भयो त्यो रिपोर्ट भेटेपछि सिटीको इमेज मात्र हेरेँ रिपोर्ट कार्ड हिम्मतै गर्न सकिनँ म टुटिसकेकी थिएँ म रिपोर्ट लिएर बिर अस्पताल पुगे डाक्टरहरूसँग उहाँको कुराकानी भइरहेको रहेछ पछि त्यो रिपोर्ट पनि देखाउनुभयो रिपोर्ट हेरे पछि रेडियोलोजिस्ट डाक्टरले एकछिन सोचेर यो यो औषधिले सुक्छ होला भन्दै हुनुहुन्थ्यो मैले त्यति मेसो पाइनँ चुपचाप सुन्दै बसिरहे मात्र त्यहाँबाट बिमा संस्था लैजानु भयो मलाई प्रिमियम तिरे भन्नुभयो पछि तिमीलाई काम लाग्छ मेरो मन बेसरी रोयो तर आँसु कति देखाएन मलाई लाग्दै थियो उहाँको जाने समय भइसकेको छ र बचेको समय मेरो लागि सबै सेटल गरेर हुँदै हुन्छ बाटोमा उहाँले भन्नुभयो भोलि म भरतपुर क्यान्सर अस्पताल जान्छु मुर्गिया घर पनि एकपल्ट पसेर सबैलाई भेटेर आउँछु अनि के म थेरापी सुरु गर्छु घर आएपछि मैले उहाँलाई बुवालाई पनि साथमा लैजान भने तर मान्नु भएन मलाई हेर्दै भन्नुभयो अहिले नै अशक्त भइसकेको छैन म तिमी मलाई कमजोर बनाउन नखोज मैले नसक्दाको दिन होला आफूले सकुन जसरी तिमीले कसैलाई मेरो सहारा बनाउन खोज्यौ भने म मा अहिले मरे बराबर हुन्छु बिक्षण गरिसकेपछि नेपाल आएको दृश्य हो है यो त्यहाँदेखिको दृश्यले इमानदारीपूर्वक लेख्नु भएको छ र केही आउँछ यहाँले सकि नसकी पढ्नुको मैले आग्रह गरेको थिएँ शुरूमै आग्रह गरेको थिएँ तपाईँ लेखिका त हुँदै हो तर पाठक भएर पढ्नुहोस् न भनेर आग्रह गरेको थिएँ घगलसीको स्वरमा भए पनि श्रोताहरूलाई आफ्ना पीड़ाहरू हरफमा सुनाउनु भएको छ पारसजीले दिएको गृह कार्य पूजाजीले त इमान्दारीपूर्वक निर्वाह गर्नु नि पूरा गर्नुभएको छ नि त्यो बहुत गाह्रो भयो यो कामको लागि जस्तो पहिले पछि प्रत्येक पल पछि उहाँहरू तडपिनु भएको छ उहाँहरू रुनु भएको छ होइन अनि त्यो कुरालाई अब जे लेख्यो भने त्यही आउँछ यति लामो कुरा अब ला लाम एक पेज दुई पेज आधी पेज भए पनि एउटा कुरा हुन्थ्यो सय सय पेजसम्म त्यो आँसुकै कुरा कसरी लेख्न सक्छ मान्छेले होइन बहुतै गाह्रो बहुतै यो किनभने अहिलेसम्म मैले मा लगभग पाँच दर्जन किताबमा काम गरेँ होला सम्पादन सम्पादनको हो क्या यो चाहिँ त्यही यो मेरो चाहिँ कस्तो एक भने एकदम व्यावसायिक भन्दा पनि मेरो चाहिँ एकदम मैले आत्मसाथ गरेर काम गरेँ क्या यसमा चाहिँ अनि केही मिस्टेकहरू रह्यो होला नि त्यो रहेको चाहिँ मेरो भावनाले त्यसलाई जितेको हो क्या मेरो लापरवाही होइन कि मेरो भावना हुन्छ नि त्यो पढ्नै नसकेको तीचोटि हेर्दा पनि त्यो अब आफै भापुक हुन्छ त्यो के के कुरा छोड्छ के के हुन्छ त्यस्तो भयो भएको होला अनि तर एउटा सबभन्दा खुसी के हुन्छ भने ट्राक्टर चित्र अब अमर हुनुभयो क्या दस्तावेज भयो रेडी भयो क्या अब डाक्टरले भन्नुभएको रहेछ नि त त्यो चाहिँ निकाल्नै पर्छ है भनेर पूजाजीलाई पनि भन्नुभएको रहेछ एकदम एकदम मलाई त एकदम प्रेसर थियो तिमीले जसरी एनी उहाँलाई अत्ताको अता होइन कति भ्याउनु भयो भने मैले पढ्नै सकेको छैन के गर भन्नुहुन्छ अत्ताको अताई गर्ने उहाँलाई के गरै सक्दिनँ अभिव्यक्तिको अर्को माध्यम उ यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छ प्राध्यापक र कविहरूले सुनून् इतिहासको प्रत्येक आन्दोलनले सुनोस् अभिव्यक्तिका विभिन्न विधा साहित्यिक गतिविधि सृजनाका पाटा र वाटाहरू यहाँ अहिले रेडियो नेपालको तरंगमा कार्यक्रम उद्घार सुनिरहनु भएको छ अभिव्यक्ति माध्यम उद्गार में मा यहां सृजना पठान सक्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्ट बक्स नंबर छ सौ चौतीस रेडियो काठमंड आईडी श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्धार अलिकति पृथक बनाएका छौं एउटा इमान्दार र होनहार डाक्टर डा चित्र प्रसाद वाग्लेको डायरी र संस्मरणमाथि हामीले कुराकानी गरिराखेका छौं र कुराकानीका लागि रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ उहाँकी जीवन पूजा पराजुली वाग्ले र कुशल सम्पादक पारस नेपाल तपाईले बुढो मुटु गाँठो पारेर यो सम्पादन गरेको मेरो भावनासँग जोडिएको सम्पादन हो यो भनेर भनिसक्नु भएको छ यो सम्पादन गर्दाखेरि कुनै पृष्ठले त अत्यन्त चिमटेको हुन्छ नि त्यो चिमटेको पृष्ठ चाहिँ आफ्नै स्वरमा सुनाउँ प्राय सबै यो ए टू जेड पहिलो पृष्ठदेखि नै अन्तिम पृष्ठसम्म जोडिएको छु होइन मलाई यो कभरको चौथो पृष्ठमा छापिगेको कुराले पनि छुन्छ अनि उहाँले चाहिँ अब राजीव गान्धी अस्पतालमै क्यान्सर अस्पताल उपचार रहेको बेलामा Uh, म बिना चाहिँ कस्तो होला यो मेरो परिवारको अवस्था म बिनाको संसारले के गर्ला भन्ने खालको भएको चाहिँ म त्यही भाषण गरेर सुनाउँछु सुना कोही रहे पनि नरहे पनि यो संसार चलिरहनेछ कोही जाँदैमा या आउँदैमा कुनै फरक पर्दैन हिजो पनि यो, यो संसार चलिरहेको थियो जहाँ म थिएन आज म छु तै पनि चलिरहेको छ भोलिमा रहने छैन तै पनि यो संसार चलिरहनेछ यो संसारले मेरो आगमन र गमनबाट खुसी र घी हुनु छैन एउटा मर्नेछ अर्को जन्मने छ एउटा किसान मर्नेछ अर्को डाक्टर जन्मनेछ एउटा डाक्टर मर्नेछ अर्को पत्रकार नेता आदि जन्मनेछ यो धरतीमा आएका कुनैले राम्रा काम गर्नेछन् कुनैले नराम्रा काम गर्नेछन् तर यो समाजमा बाँच्ने अवधि परिवर्तन हुनेछैन राम्रो काम गर्नेको यो संसारलाई आवश्यक छ भन्दैमा उसको आयु बढाउन न भगवान अगाडि बढ़नेछन् न त यो समाज कुनै दुष्टलाई छिटो लैजान पनि मृत्युलोकबाट अगाडि नै अर्डर आउने छैन जन्मेपछि मृत्यु ध्रुव सत्य कुरा हो कोही केही समय अगाडि र कोही कोही समय पछाडि जाने मात्र हो मात्र समयको फरक हो मृत्युका कारणहरू धेरै हुन सक्छन् कोही डायरिया कोही हार्ट अट्याक कोही रोड एक्सिडेन्टबाट मर्छन् भने कोही उमेर पुगेर बुढेसकालमा तर दुखी र अभागी त्यही व्यक्ति हुन्छ जसले आफ्नो मृत्युलाई नजिकबाट हेरेको छ उसलाई मृत्युको कारण थाहा छ साथै थाहा छ यो संसार चाँडै छाडेर जाँदैछु भनेर ती व्यक्ति भाग्यमानी र खुशी हुन्छन् जसले भोलि के हुन्छ भन्ने जानेका हुँदैनन् त्यसैले यो संसारमा यस्तो प्रगति र उन्नति हुन सकेको छ नत्र भने यस्तो उन्नति र प्रगति नै हुने थिएन जे म बिना यो समाजलाई यो देशलाई र यो घरलाई केही असर पर्नेछैन तर म बिना मेरो परिवारलाई मेरा बच्चाहरूलाई ठूलो अभाव महसुस हुनेछ म बिना मेरी श्रीमतीले विधवाको संगे पाउने छिन् उनलाई एकल महिला घोषित गरिनेछ विधवा भत्ताको नाम लिस्टमा उनको नाम राखिनेछ सरकारले महिनाको पाँच सय दिनेछ उनलाई सेतो कपड़ा लगाउन गरगहन नलगाउन बाध्य पारिनेछ ती श्रृंगार पटारको सामान त्यसै थन्काउन लगाइनेछ अनि यो पुरूष प्रधान देशमा उनलाई हेर्ने दृष्टिकोणमा फरक पर्नेछ समाजले उनलाई हेप्नेछ त्यो पीड़ा उनलाई सधैं रहनेछ म मेरा छोरा छोरीहरूलाई टुखरा भनिनेछ बाबुको गार्जियनसिप बिनाका छोरीहरूको पढ़ाई र भविष्य के हुने हो मलाई थाहा छ कैयौं परिवारका बच्चाहरू अभिभावक बिना पनि राम्रा र रा असल भएका छन् मेरा बच्चाहरू पनि त्यस्तै हुनेछन् भन्ने आशामा छु बाबुको माया बिना हुर्केका बच्चाहरू दयालु होला उनलाई हेप्नेछ यी हरफमा पुग्दा पुग्दै सम्पादक पारस नेपाल को गला अवरूद्ध भयो र पारसजी रोकिनुभयो समाजले उनलाई हेप्नेछ त्यो पीड़ा उनलाई सधैं रहनेछ म बिना मेरा छोराछोरीहरूलाई टुरा भनिनेछ बाबुको गार्जेनशीपका छोराछोरीहरूको पढ़ाई र भविष्य के हुने हो मलाई थाहा छ कैयौं परिवारका बच्चाहरू अभिभावक बिना पनि राम्रा र असल भएका छन् मेरा बच्चाहरू पनि त्यस्तै हुनेछन् भन्ने आशामा छु बाबुको मायाबिना हुर्केका बच्चाहरू दयालु होलान् समाजले तिम्रो बाबा खोइ भनेर सोद्धा उनीहरूको मन न्यास्रो होला जे भए पनि बाबाप्रति माया लागिरहला डक्टर चित्रको यो डायरी पढ्दाखेरि मलाई पनि पारजजीले बोल्दा बोल्दै गला अवरुद्ध भएपछि म अलिकति अगाडि बढ्न खोजेँ मलाई पनि गाह्रो भयो पाठकलाई को कस्तो भयो होला पाठकको सोझो प्रतिक्रिया कस्तो पाउनु भयो यो किताब आइसकेपछि पढेर भन्नुहुन्छ होइन फेसबुकहरूमा मैले किताब लिएर आएँ त्यो पढेपछि मैले म प्रतिक्रिया दिन्छु है मैले केही लेख्छु भन्नुहुन्छ पढेर भ्याएपछि छोरी मैले केही मसँग शब्द छैन पूजाजी भन्दा लेख्न सकिन भनेर प्रतिक्रिया दिनुहुन्छ पारसजीको पृष्ठभूमि पढेर मात्रै स्टुडियोमा मैले आग्रह गरेँ पुरै किताब पढेको भए मैले पनि स्टुडियोमा बोलाउँथे कि बोलाउँथेन मलाई पनि यतिखेर मलाई निकै अजिलो भइराखेको छ यो पीड़ा श्रोताहरूले कतिको महसुस गर्नुहुन्छ यो किताब पढ्ने पाठकहरूले पक्कै पनि आत्मसात गरिसकेको हुनुपर्छ यो किताब पढ्ने पाठकलाई सोझै भेट्नुभयो पारसजीले कतै कसैले केही भने कसैले त्यो किताब त हामीले ढिलो रिलिज गर्यौँ असार तेह्र गते त्यो पुस्तक मेलामा जेठमै ब्रिग मण्डलमा राखिएको थियो कसैले फिक् कस्तो प्रतिक्रिया हुँदोरहेछ पाठक भनेर त्यहाँ आफै आप गिन्दै लगेर पढेर मलाई चिनेकाहरूले पनि लगेछन् अनि यो किताबको एउटा कुरा के हो भने एउटा असल डाक्टरको उसको आफ्नो समाजप्रतिको आफ्नो परिवारप्रतिको जिम्मेवारीको कुरा त छँदैछ त्यसभन्दा पनि जस्तो एकदम ठुलो नैतिक शिक्षा पाउँछ अहिलेको बच्चाहरूले स्कुलले र कलेजका युवाहरूले प्लस टूका युवा किशोर किशोरीले एकदम पढ्नुपर्ने छ क्या यो किताब असल नागरिक कसरी हुने जस्तो हामीले चाहिँ आफूलाई कसरी समाजको लायक बनाउने क्या समाजको उपयोगी कसरी बनाउने हामीले भन्ने कुरा जसरी हामीले स्कूलमा नैतिक शिक्षाको एउटा किताब राखिदिएका हुन्छौँ mm. त्यस्तो नैतिक शिक्षा यसबाट केटाकेटीले एकदम पाउन सक्छन् बच्चाहरूले एकदम पाउन सक्छन् mm. प्रत्येक स्कुलमा कलेजहरूमा एकदम अत्यावश्यक छ जस्तो लाग्छ क्या मलाई अनि हामीले पछि अब कलेजहरूतिर स्कुलतिर पनि प्रोग्राम गर्ने चिनाउनु पर्यो नि भन्ने सोचिरहेका छौँ जसले पढेका छन् तिनले चाहिँ त्यो आँसु भन्ने कुरा चाहिँ फेरि छँदैछ होइन दुःख त छँदैछ दुखाल जालाई पनि छोइहाल्छ प्रत्येक नेपाली त्यसै पनि हामी दुखी छौँ जन्मेदेखि नक्कली कस्तो दाजु जस्तो शब्दलाई शब्द किन भनिन्छ भने जस्तो शब्दले तपाईँले व्यक्त नगर्न खोजेको कुरा तपाईँले कुनै कुरा लुकाउन खोजिरहेको हुन्छ तर त्यो शब्दको संयोजनले त्यसलाई उजागर गरिदिइरहेको हुन्छ व्यक्त गर्न खोजेकोमा कहिले के भावना व्यक्त गर्न शब्द पाइँदैन क्या त्यसैले शब्दलाई ब्रह्म भनिन्छ कि यसमा चाहिँ के छ भने आँसु लुकाउनै खोज्नु भएको छ भाउजूले तर आँसु लुक्दा लुक्दै पनि त्यो परिस्थितिले त्यो पढ्दा पढ्दै त्यो चित्रले नै मान्छेले भक्खाम छोड्याइदिन्छ क्या एउटा त्यस अर्को अब डाक्टर चित्रले मर्फिन खाएर त्यस्तो पेन किलर खाएर अब एक महिना पछि डेढ महिना या दुई दिनपछि बित्दैछु भनिन्छ उहाँ त्यो पनि लेखिरहनु भएको छ समाजको लागि भने यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर कति समाज हो गएको यो किताबले बढी भावुक बनाएको के भन्दा नि पारसी यतिखेर हुने खाने सम्पन्न बाबुआमाहरूले धनको आडमा छोराछोरीहरूलाई नामका अगाडि डाक्टर लेख्नका लागि जुन हुटुहुटी जगाए र अहिले ती नक्कली डाक्टरहरू कठहरामा छन् नि त्यो बेलामा यस्ता इमान्दार डाक्टरको किताब आए के त्यो पनि हो ती नक्कली डाक्टरले एकपल्ट यो किताब पढिदियो भने कति जाति हुन्थ्यो तिनका बाबामाले यो किताब पढिदिए समाज कति सहिष्णु हुन्थ्यो होला एकदम यो त मेची महाकाली सारा स्कुल कलेजतिर राख्नु पर्ने पढ्नु पर्ने पढ़ा पर्ने आत्मसाथ गरिनुपर्ने विषय छ क्या यसमा यो चाहिँ अझ चिकित्सा साथ पढ्ने विद्यार्थीहरूले त पढ्नै पर्ने किताबहरू रहेछ नि त हाम्रो देश बिग्रेकै यति पछाडि जति छ नि त्यो बिग्रेकै वास्तवमा डाक्टर चित्र जस्तो मान्छे नभएर पनि हो क्या त्यस्तो मान्छे चाहिँ प्रत्येक जिल्लामा प्रत्येक वडामा प्रत्येक गाविसमा हुन्थ्यो भने देश यस्तो हुँदैनथ्यो वास्तव हो किनभने डाक्टर चित्र वाग्ले डाक्टर गोविन्द केसी जस्ता केही असल डाक्टर त छन् नि त यो देशमा पनि जस्तो दाजुलाई पनि किनभने मैले पहिला काम त धेरै किताबमा गरिन्थ्यो तर कुनै पनि किताबलाई मैले आफै प्रोजेक्ट गरेर हिँडेको छुइनँ क्या त्यो पाठकले लिने कुरा भन्दा तर यो किताब चाहिँ मैले आफै बोकी बोकी किन हिँडेको भन्दाखेरि यो पढ्नु जरुरी छ क्या पढ्नै पर्छ क्या राख्नै पर्छ क्या जस्तै हामीले रामायण महाभारत धर्मशास्त्र किताब घरमा राखौँ त्यसै गरी चित्र किताब चाहिँ घरमा राख्नै पर्छ क्या किनभने त्यो किताब मात्रै आफ्ना बच्चाहरूलाई पढाउने हो भने बच्चाहरू किनभने त्यसले त उनीहरूलाई पनि हिट त गर्छ नि त उनीहरूले तत्काल व्यक्त नगरले छोरा तर बेला बेला फेरि उनीहरूले त्यो किताब फर्काएर हेर्छन् के गर्छन् उमेर बढ्दै जाँदा तिनीहरूलाई एकदम मार्गदर्शन गर्छ क्या किताबले अब अहिलेका नेपाली बच्चाहरू नेपाली कम बुझ्छन् अग्रेजी संस्करण निकाल्ने सोच केही छ त्यस्तो त छैन अब प्रकाशकहरूले के प्रस्ताव गरे भने सम्भव होला कि अहिलेका नयाँ बच्चाहरू अहिलेका बोर्डिङ पढेका वि अङ्ग्रेजीमा भएको भए हुन्थ्यो भन्नेहरू छन् पूजाजी यहाँले जुन गृह कार्य पुरा गर्नुभयो पारासजीले तपाईँले यति यति कुरो लेख्नुभयो भने किताब सग्लो किताब निस्किन्छ र डाक्टर वाग्ले पनि बित्नुभन्दा यो धराधाम छोड्नुभन्दा अगाडि यो किताब जसरी पनि निस्कनु पर्छ है भनेर जुन जिम्मेवारी दिनुभएको थियो त्यो जिम्मेवारी पूरा इमान्दारीपूर्वक जिम्मा पुरा गर्नुभएको छ र डाक्टर वागले यदि स्वर्ग नर्क छ भने स्वर्गमै भएको हुनुपर्छ र उहाँको आत्मालाई शान्ति मिलिराखेको हुनुपर्छ त्यो अनुभूत हामीले पनि गर्यौं र एउटा जीवन साथीलाई अमर बनाउने काम गर्नुभएको छ पूजाजीले मैले यो किताब जब हातमा पर्यो सपना देखेको कि हजुर मजाले पलङमा पल्टेर अनि यो डाक्टर चित्र किताब हेरिराख्नु भएको थियो हजुर आत्मा चाहिँ हुन्छ भन्छु कि मैले हजुर केही केही कुराहरू कहिले काहीँ केही भेटिन्न नि जो बसेर रोएँ भने ठ्याक्कै भेटिन्छ कि सम्झेर रोयो भने त्यो मलाई त्यस्तो लागेको कि के हो तर ठ्याक्कै ठ्याक्कै मिल्छ कि सबै कुराहरू त्यो नश्वर शरीर नरहे पनि आत्मा चाहिँ रहन्छ भन्छन् नि के हो पारिक आध्यात्मिक कुराहरू दर्शनका कुराहरू बढी पढ्नु भएको छ म एकदम विश्वास गर्छु किनभने एउटा पावर हुन्छ डिभाइन पावर दैवी शक्ति भन्ने हुन्छ हामीले असल काम गर्यौँ भने पक्कै पनि हाम्रो राम्रो बाटो मैले जसरी प्रगति गर्दै यहाँसम्म आइपुगेको छु नि मलाई के लाग्छ भने म गाउँमा हुर्के हामीलाई त अब यो डाक्टर चित्रले आफ्नो बालबच्चाको बाल लागि यति ठुलो चासो राख्नु भएको छ हामीलाई त बुवाले छोडेर छोडेर यात्रा गरेर हिँड्नु भएको त्यति यात्रीको उपनाम पनि पाउनुभयो उपमा पाउनुभयो म काठमाडौँ पढ्न आउँदा दस वर्षको उमेरमा आइपुगेँ म गोठालो गर्थे क्या गाउँमा छेउछ भने घाँस काटेको गोबर फालेको अनुभव छ यो घाँस काट्दाखेरि औँलाई काटेको के अरे हँसिया छ तर यसले म यो कुरा चाहिँ बिर्सिँदा फेरि त्यही भएर मैले सकेको जति मान्छेको सेवा गर्दै होइन राम्रो काम गर्दै जाउँ जाउँ जाउँ भन्ने गरे वास्तु हाम्रो प्रगति हुन्छ कि त्यो चाहिँ फेरि दैविक शक्तिले नै ठेलेको कि हामीलाई अगाडिपट्टि त्यो चाहिँ अवश्य हुन्छ राम्रो काम गर्नेकै अवश्य डाक्टर चित्रले जे काम गर्नुभयो अब भनौँ न हामी संलग्न हुन पायौँ कुनै अर्कोले गर्दा ए म फलान निकालिदिइहाल्छु ब्ल्याङ्कमा गरिदिई हाल्छु भनेर त्यति निकालदिला अब त्यो किताब त निक्लेको हुन्थ्यो होला कुनै गोदाममा होइन थन्किरहेको हुनु सक्थ्यो होला त्यस्तो हुन्छ नि धेरै किताबहरू त अहिले पनि भएको नि मान्छेको मलाई के लाग्छ यो किताब चाहिँ हाम्रो हातमा राम्ररी पऱ्यो क्या दाजुसँग छ यसरी यहाँ छलफल गर्न हामी दाजुले स्थान दिनुमा के को लाग्यो भने त दागुचित्रको नै सहयोग शक्तिले हो नि त त्यो अनि त्यसै कारण हुन्छ उहाँको पनि वास्तवमा त्यो पावर उहाँले आफ्नो परिवारलाई छोराछोरी कति असल छन् क्या छोरीहरू यस्तै ज्ञानी छन् अस्ति म गएको थिएँ होइन अनि सानो छोरी कतिको सानो पढ्छन् तिनमा सात आठ वर्ष म गएको थिएँ अनि उनले के भन्यो अङ्कल हजुरलाई थ्याङ्कयू भनिन् क्या मलाई पार अङ्कल थ्याङ्कयू भनिन् म चकित पर्यो किन थ्याङ्कयू नानी भनेको हजुरले बाबाको किताब निकालिदिनु भयो भने मतलब कस्तो एकदम सक भयो नि बाबाको किताब मैले निकालेको होइन नि बाबाले लेखिरहनु भएको थियो तिम्रो माउले पनि लेख्नु भएको प्रकाशकले छापदिएको मेरो त केही योगदानै छैन हजुर नभएकोबाट भा निकालिदिन्थ्यो भने कि अब उसँग कहिले कुरै गरेको छैन त्यो चित्रले डक्टर चित्रले भन्न लगाएको नि त्यो किनभने उहाँले थ्याङ्कयू भन्न पाउनु भएन नि फेरि मैले कति इमान्दारपूर्व यसमा काम गरेको छु भने उहाँले त्यो आफू जीवित हुँदाखेरि मान्छेलाई धन्यवाद दिनुभएको छ क्या देवेन्द्रलाई धन्यवाद अरू मिडिया बिबीषेका के अरे रविन्द्र मिश्रजीलाई दिप्रश्वर पाठकजीलाई सबैलाई धन्यवाद दिनुभएको छ मेरो नाम लेख्नु भएको छैन उहाँले होइन उहाँलाई हेक्का पनि भएन भाउजूहरूले के भन्नु भाउजूको बुवाले भन्नु तपाईँको नाम लेख्नुपर्छ यहाँ डक्टर चित्रको किताब तपाईँले गर्नुभएको भन्नुभयो मैले भने डक्टर चित्र नलेखेको म मेरो नाम कहाँ घुसन सक्छ अब उहाँको त्यो रहेको उहाँको चेतनाले छोरीबाट भनायो क्या भाउजूले भन्दा भाउजूको अरू आफन्तले ठुलो आफन्तले भन्दा जस्तो हुन्थ्यो तर छोरीले भन्दाखेरि झन् टच त्यसले किताबमा नाम नभएर ना के हो त छोरीको मुखबाट त्यो सुन्न पाउनु भनेको एउटा सम्पादकलाई त्यो खुसी के हुन्छ सन्तुष्टि म त किन थ्याङ्क्यु भन्छ थाहा छैन त्यो डक्टर चित्रले भनाएको भनेको दैवी शक्ति नै हो क्या श्रोताहरू आजको उद्घारमा हामीले कुराकानी गर्यौं डाक्टर चित्रमाथि लेखिएको र डाक्टर चित्र वाग्ले नै लेख्नुभएको डाक्टर चित्र भन्ने डायरी र संस्मरण पुस्तकमाथि आज हामीले लामो चर्चा गर्यौं गला अवरूद्ध हुँदाहुँदै पनि पूजाजीले आफ्ना हरफहरू सुनाउनुभयो र कुशल सम्पादक पारस नेपालजीले पनि अवरूद्ध गलाबाट सकेका हरफहरू बोल्नुभयो बो, र घर देश परदेश आज डाक्टर चित्र वाग्लेको महिमा हामीले बोलिराखेका छौं एउटा मा असल मान्छे एउटा कुशल डाक्टरको बारेमा यति कुराकानी गर्न पाइयो रेडियो नेपालबाट कार्यक्रम गुद्गारबाट असल मान्छेको बारेमा बोल्न पाउँदाखेरि हामी पनि धन्य धन्य भएका छौँ पूजाजी के भन्नुहुन्छ बोलाइदिनु भयो होइन एकदम यहाँहरूलाई पनि धन्यवाद छ एकदम यो किताब चाहिँ मलाई लाग्छ सबैले एकचोटि पढ्नु पर्ने किताब छ त्यही भएर पनि यति गर्नु परेको होइन त्यो गरेर यो लेख्दाखेरि पनि धेरै गाह्रो भएको यो लास्टतिर लेख्दाखेरि त म मेरो आहा यत्रो भएको थियो कि सुन्नेर त्यो त्यो पार्ट लास्ट पार्टतिर लेख्दाखेरि म बिहान पाँच बजे उठेर लेख्थेँ म भ्याउँदिनथेँ दिउँसोमा बाबु छ फेरि डिजेबल छ सबै केयर गर्नुपर्ने चारदेखि पाँचको टाइममा चार पन्ना पाँच पन्ना लेख्थेँ कि त्यो सबै भिजेका हुन्थे अक्षरहरू त्यो लेख्दै गयो त्यो दबाउँदै लेख्दै आफ्नो होइन सबै जस्तो छ मेरो सबै फिलिङहरू राखिदिएको छु कि त्यहाँ सरल भाषामा मलाई फेरि त्यस्तो साहित्य एवर्ड पनि आउँदैन होइन त्यसरी लेख्दै लेख्दै गएर गराएको छु पारजीले धेरै हौसला दिनु भयो होइन यस्तो गर्नु उस्तो गर्नु भनेर लेख्नु हुँदो रहेछ अब त आफ्नै कुराहरू पनि लेख्नुहुन्छ नि अब हेरौँ हजुर दाजु धन्यवाद यहाँले अब हाम्रो कुरा राख्नलाई अवसर दिनुभयो र यो किताब चाहिँ जस्तो अलिकति धेरै किताबहरू बजारमा आइरहेका छन् किताबहरू चाहिँ उत्पादनका हिसाबले आइरहेछन् सिर्जनाको हिसाबले भन्दा पनि अनि त्यसको म्यासेज मार्केटिङ गर्यो अनि एउटा पाठक माझ राखिदिइरहेका हुन्छौँ यो किताब हृदयबाट निस्केको आँसुले लेखेको पुस्तक हो जो किताब प्रत्येकको घरमा भयो भने प्रत्येकले पढिदिनु भयो भने पाठकहरूले पढिदिनु भयो भने उहाँहरूको त कल्याण हुन्छै हुन्छ उहाँहरूका सन्तानहरूको कल्याण हुन्छ कसैले राम्रो मार्गदर्शन पाउन सक्छ र डाक्टर चित्रको परिवारलाई पनि कल्याण हुन्छ किनभने यसको रोलले उहाँहरूलाई जाने श्रोताहरू आजको उद्घारमा रहनुभयो डा चित्र प्रसाद वाग्ले कि जीवन सगिनी पूजा पराजुली वाग्ले र कुशल सम्पादक पारस नेपाल आजको उद्घारको बसाईको पूरै न्यू भनेको डाक्टर चित्र डायरी संस्मरण कृतिमाथि हामीले कुराकानी गर्यौं प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै यो उद्घारबाट म रमेश पौडेल पनि विदा नमस्कार